नमस्कार टनै छ म ध्रुवराज व्यवस्थापिका संसदको बैठक बस्दै विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यतालिका भए पनि रातो किताब छाप्न ढिलाइ भएकाले छलफल प्रभावित हुन सक्ने चिदवनमा बढ़दो गर्मी र वर्षासँगै विभिन्न खाले रोगको संक्रमणमा वृद्धि हेटौँडा एघार थाना भरेङमा भएको सवारी दुर्घटनामा एकजना खुस्यान गयो युद्धविरामका लागि हमासको शर्त गाजा क्षेत्रमा इजरायले नाकाबन्दी अन्त्य गर्नुपर्ने र श्रीलंका र दक्षिण अफ्रिका बीचको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट आजदेखि शुरू हुँदै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 समाचार विस्तारमा व्यवस्थापिका संसदको बैठक बस्दैछ संविधान सभा भवन नयाँ वानेश्वरमा बिहान एघार बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथि छलफल शुरू गर्ने कार्यतालिका भए पनि रातो किताब साप्न ढिलाइ भएकाले छलफल प्रभावित हुने संसद सचिवालयले जनाएको छ स्थानीय विकास सिंचाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विवरण उपलब्ध नगराउँदा राष्ट्रिय योजना आयोगले बजेट माग भाग दुई किताब छाप्न नसकेको जनाएको छ सरकारले व्यवस्था विकास संसदमा पेश गरेको चालु आर्थिक वर्षको विनियोजन विधेयक भदो पन्ध्र गति पारित गर्ने तयारी छ कार्य व्यवस्था परामर्श समितिले श्रम तथा रोजगार महिला बाल बालिका तथा समाज कल्याण वाणिज्य तथा आपूर्ति युवा खेलकुद मन्त्रालयका लागि विनियोजन गरिएको शीर्षकमाथि एघार गतिसम्म छलफल गर्ने तय गरेको छ त्यसपछि कृषि विकास उद्योग भूमि सुधार तथा व्यवस्था मन्त्रालय विनियोजन गरिएको बजेटका विषयमा बाह्रदेखि चौध गतेसम्म छलफल गर्ने तथा सामान्य प्रशासन संस्कृति पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि छलफलको समय दुई दिन छुटाइएको छ मन्त्रालयगत विनियोजित शीर्षक छलफल सकेपछि अर्थमन्त्रीले जवाफ दिएर भदौ पन्ध्र गति पारित गर्ने कार्यतालिका तयार गरिएको छ संवैधानिक राजनैतिक सम्वाद तथा सहमति समितिको बैठक अहिले बसिरहेको छ पहिलो संविधानिक समितिले गरेका सहमतिहरूको स्वामित्व लिन शुरू गरेको समितिले आज पनि त्यसलाई निरन्तरता दिएको हो सम्वाद समितिले संवैधानिक समिति अन्तर्गतको उपसमितिले गरे सहमति गरेका अडचालिस विषय मध्ये अस्ति एघारवटा सहमति स्वीकार गरिसकेको छ चितवनमा बढ़दो गर्मी र वर्षासँगै विभिन्न खाले रोगको संक्रमणमा वृद्धि भएको छ देशका अन्य जिल्लामा जस्तै चितवनमा पनि भाइरल ज्वरोका साथै जण्डिस उच्च ज्वरो रूगाखोकी टाइफाइड मेलेन्जाइटिस लगायतका रोगीहरू अस्पतालमा थपिएका छन् चितोवन मेडिकल कलेजले बिरामीको चाप उच्च भएपछि अस्पतालमा वार्ड थप गरेको छ अस्पतालमा ओपिडी सेवामा दैनिक नौ सयको हारिमा बिरामी आउने र सयभन्दा बढी नयाँ बिरामी भर्ना आउने गरेको अस्पतालका निर्देशक डाक्टर दयाराम जानकारी दिनुभयो नयाँ बिरामीलाई मध्यनजर गरेर अस्पतालले पैतालिस बेड सहितको वार्ड थप गरेको लम्साले बताउनु भयो जिल्लामा छिमेकी जिल्लाका साथै समेत बिरामीहरू आउने गरेका कारण बिरामीको चाप बढ़िरहेको चिकित्सकहरूले बताएका छन् ठूला ठूला अस्पताल र देशकै के समेत केन्द्रबिन्दु भएका कारण धेरै बिरामीहरू उपचारका लागि चितवन आउने गरेका छन् जिल्लामा बढ़ेको रोग संक्रमण कम गर्न जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि वितरण तथा जनचेतना अभिवृद्धिका काम गरिरहेको जनस्वास्थ्य प्रमुख किहर गोदारले जानकारी दिनुभयो पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा एघार थाना भरेङमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ ज्यान जानेमा हेटौडा दसका चौवालिस वर्षीय ध्रुव गहतराज रहेका छन् बेरगंजबाट काठमाडौँका लागि आउँदै गरेको नासार्ख पचास पचहत्तर नम्बरको ट्रकले हेटौडातर्फ गइरहेको नासोरप बयासी नम्बरको मोटरसाइकललाई ठक्कर मोटरसाइकल चालक गहतराजको घटनास्थलमै मृत्यु भएको जिल्ला प्ररिकारले मकवानपुरले जनाएको छ ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ देशभर अहिलेसम्म झण्डै बाहन्न प्रतिशत क्षेत्रमा रोपाई भएको छ पछिल्ला केही दिनमा वर्षा धेरै भएकाले रोपाईँ धमाधम भइरहेको छ साउनको पहिलो हप्तासम्म धेरै क्षेत्रमा रोपाई भइसक्नुपर्नेमा असारमा राम्रो वर्षा हुन नसक्दा किसानले बेलैमा रोपाई गर्न नपाएका हुन् अहिले पनि सिँचाइ सुविधा नभएका ठाउँमा किसानले रोपाई गर्न सकेका छैनन् रोपाईँ हुन नसक्ने ठाउँमा वैकल्पिक खेतीबारे सरकारले पनि सोच बनाइरहेको कृषि विकास मन्त्रालयले जनाएको छ पन्ध्र दिन जति रोपाईँको बस्दा हेरेपछि मात्र यसबारे किसानलाई सल्लाह दिन सकिने मन्त्रालयका सहप्रवक्ता टेक प्रसाद लुइटेलले जानकारी दिनुभयो उहाँका अनुसार रोपाईँ हुन नसक्ने ठाउँमा छोटो समयमा उत्पादन दिने वैकल्पिक बाली लगाउन उपयुक्त हुन्छ अब अबपालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न शरतनगर नगरपालिकाले सड़क विस्तारमा देखाएको कदमप्रति तपाईँको विचारकी छ यस सकारात्मक प्रयास बेसस्तो लोकप्रियता र से कार्यान्वयनमा चुनौती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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ ढोडा बिर्घा सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोगलिन सड़क खण्ड मोगलिन दमौली पोखरा सड़क खण्ड नानगढ परासी सड़क खण्ड पनि खुल्ला छन् ट्राफिक खबर को साथ में फोटो पॉइंट फोल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर एक सौ राचौ चितवन फोन नंबर शून्य छप्पन्न पांच तिरसठी शून्य तिरसठी मोबाइल नंबर अंठानब्बे पांच पचास एकसठी ती, सात सौ तिरचालीस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 विदेशका समाचार इस्लामिक लडाकुसम्म हमासले गाजा क्षेत्रमा इजरायली नाकाबन्दी अन्त्य नगरेसम्म युद्धविराम नहुने बताएको छ हमास नेता खालिद मेसालले इजरायलले गाजा क्षेत्रमा आठ वर्षदेखि लगाउँदै आएको आर्थिक नाकाबन्दी अन्त्यका साथै इजिप्टसँगको रफाहा सीमा नाका खुलाउनुपर्ने प्यालेस्टाइनी बन्दी रिहा गर्नुपर्ने लगायतका माग राखेका छन् उनले नाकाबन्दी नहटाउने र आफ्ना नागरिकको बलिदानीको सम्मान नहुने अवस्थामा हुने कुनै पनि पहल स्वीकार नगरिने स्पष्ट पारेका छन् तर मेसालले मानवीय आधारमा हुने युद्ध विरामको ढोका भने खुल्ला रहेको भन्दै घाइतेहरूलाई बाहिर निकाल्न र राहत वितरणमा सहयोग गर्न केही घण्टाका लागि संयम अप्नाउन आवश्यक रहेको बताएका छन् अहमास नेता मेसालले गाजा क्षेत्रमा औषधि इन्धन र अरू अत्यावश्यक सामग्री आपूर्तिमा सहयोग गर्न राष्ट्रिय समुदायलाई आफ्ना एक सैनिकलाई हमासले अपहरण गरेपछि इजरायलले सन् दुई हजार छदेखि गाजा क्षेत्रमा गरेको नाकाबन्दी सन् दुई हजार सातदेखि कड़ा पारेको थियो श्रीलंका र दक्षिण अफ्रिका बीचको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट आजदेखि शुरू हुँदैछ दुई टेस्ट क्रिकेटको श्री जितेको पाहुना टोली दक्षिण अफ्रिका दोस्रोमा पनि जित साथ गर्ने दावमा छ भने घरेलु टोली श्रीलंका पहिलो टेस्टमा बिहोरिएको फ्राकिल अन्तरको हारको बदला लिँदै टेस्ट क्रिकेटको श्रराबरी गर्ने कोशिसमा रहनेछ खेल अहिले केही बेरपछि कोलम्बोमा शुरू हुँदैछ पहिलो टेस्टमा एक सय त्रिपन्न रनको फराकिलो अन्तरले पराजित भएको श्रीलंकाले तीन एक दिवसीय क्रिकेटको श्री गुमाएको थियो यसैबीच जिम्बावेर अफगानिस्तान बीचको चौथ तथा अन्तिम एक दिवसीय क्रिकेट जिम्बा आजको खेल जिते श्रृङ्खला तिन एकले आफ्नो पक्षमा पार्नेछ भने अफगानिस्तानले जितेमा श्रृङ्खला दुई दुईको बराबरीमा टुङ्गिनेछ व्यवस्थापिका संसदको बैठक बस्दै विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यतालिका भए पनि रातो किताब साप्न ढिलाइ भएकाले छलफल प्रभावित हुन सक्ने चितवनमा बढ़दो गर्मी र वर्षासँगै विभिन्न काले रोगको संक्रमणमा वृद्धि हेटौँडाको थाना भरेङमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गयो युद्धविरामको लागि हमासको गाजा क्षेत्रमा इज्रयाली नाकाबन्दी अन्त्य गर्नुपर्ने र श्रीलंका र दक्षिण अफ्रिका बीचको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट आजदेखि शुरू हुँदै अवश् त बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण समाचारको साथमा जय गलेश्वर